त्यसो हुनाले महाराज कर्ममाथि कर्म, कर्म मात्रै थोपर्दै गयो र कर्मी भयो भनेदेखि त्यसबाट आउनु नै नै कर्मनिर्हार आत्यन्तीक इस्य त्यसबाट आत्यन्तिक कर्मबन्धनबाट छुटकारा पाउन सकिँदैन किनकि अत अविद्वत अधिकार त्यो गर्ने व्यक्ति विद्वान अधिकारी होइन त्यो जानेर गरिराख्या हुँदैन अबुझ भन्ने त्यसै जोति राख्या हुन्छ केही सम्झिने हुने गरे छ हुँदैन त्यसले जसले सेवन मात्रै गरिरहन्छ त्यसका लागि कहिल्यै रोग लाग्ने अप्ठ्यारै हुँदैन संयममा रहने पथ्य सेवन गर्ने त्यस्ताको लागि सदा निरोगता मिल्दछ जीवनमा जसले जे जी पायो त्यो खाने गर्छ अनियमित तरिकाले त्यस्तैलाई रोगहरू सल्किन्छन् हे महाराज परीक्षितजी एउटा कथा म हजुरलाई सुनाउँछु एउटा गिरेको ब्राह्मण थियो कान्या कुब्ज देशमा उसले भगवानका नामको सहारा लिनु पुग्यो त्यो पनि अर्कै प्रकारले प्रभुको नाम भगवानका चारवटा रूप छन् नाम रूप लीला धाम भगवानको नाम पनि भगवत रूप भगवत धाम पनि भगवत रूप लीला पनि भगवत रूप नाम रूप अनि उहाँका स्वरूपहरू पनि भगवत रूप प्रत्यक्ष नामबाट होस् धामबाट होस् रूपबाट होस् लीलाबाट होस् चारै आयामहरूबाट भगवानको आराधना गर्न सकिन्छ चारै परिपूर्ण छन् यी कुराहरूमा संलग्न हुनुपर्छ आफूले एउटा गिरेको ब्राह्मणको कथा म हजुरलाई सुनाउँछु कान्ने कुब्जेले यसमा अझामिल नाम गरेको एउटा ब्राह्मण थियो नाम नष्ट ना सदाचार त्यसको नाम सुन्दा थाहा हुन्थ्यो कि पहिला राम्रो अवस्थामा रहेछ रा पछि नष्ट भएछ यसको आचरणमा नाम नामबाट अझामिल अझ भने अविद्या अज्ञानसँग मिल्न पुगेको थियो पहिला राम्रो ब्राह्मण कुलमा जन्मियो हुर्क्यो बढो पढो ऋषि सन्तति भनेर तर दुर्भाग्यवश भोगी बिलासी लम्पटहरूको कुसङ्गमा परेर मोज मजा भोग विलासको जीवन हो त तो अधम वृत्तिमा लागेर हुँदा हुँदा एउटा बेस्यासँग जीवन गाँच्न पुग्यो कुलटासँग त्यसैसँग रहँदा बस्दा उसका दसजना पुत्र भए र अजामेल जुन गाउँमा बस्थ्यो त्यो गाउँमा एकपल्ट ठुलो भाग्योदय भयो सारा त्यहाँका निवासीहरूको सन्त महात्माहरूको अति सुन्दर मङ्गलमय मण्डली आइपुग्यो अब त यो घरमा सत्सङ्ग त्यो घरमा सत्सङ्ग त्यो घरमा सत्सङ्ग त्यो घरमा सत्सङ्ग जताततै सत्सङ्गै सत्सङ्ग हुन थाल्यो तर कुनै पनि सत्सङ्गमा अजामिल गएन एक ठाउँमा पनि गाउँवासीहरूले सबैतिर यो कुरालाई याद गरे अरू सबै आएर गाउँको कुनै छुट्या छैन अझामिल आएन अजामिल चाहिँ आए सबैले यो कुरा याद गरे किनभने संसारको बिष चढेपछि मान्छेलाई अप्रिय वस्तु प्रिय भन्न थाल्छ था। प्रिय वस्तु अप्रिय भन्न थाल्छ मिठो चाहिँ एकदम तितो हुन थाल्छ एकदम तितो चाहिँ नमिठो हुन थाल्छ एउटा किसान परिवारको कथा छ सानो बालक भक्खर बोली फुटेको बालकलाई घरमै छोडेर बाबुआमा खेतमा काम गर्न गएको थिए बेलुका फर्केर आउँदा त को नि के प्राणीले डसेको टोकेको के भएको हो सारा शरीर निलाउने थियो बाबुआमा हात्ती लाउन नि बाबुलाई के भन्छ भनेर वरपरेका जान्ने सुन्ने वैद्यहरू झाँक्री आदि जो जो हुन्छन् जान्ने सुन्ने उपचार गर्नेहरू हो तिनीहरूलाई सबैलाई बोलाएर सोधियो तिनीहरूले भने यसलाई कुनै जहरिलो प्राणीले टोकेको छ डसेको छ पहिला हामी परिचय गरौँ यसको परीक्षा गरेर सर्पले डसेको हो कि होइन यदि सर्पले टोकेको डसेको हो भनेदेखि चाहिँ सर्पले टोकेको हो भने चाहिँ सर्पको बिसचढ्या हो भने चाहिँ डराउनु पर्छ पहिला त्यो परीक्षा गरौँ र त्यसको परीक्षाको आधार के हुन्छ भने तितो कुरा यिनलाई खुवा यो बालकलाई खुवाउन दिइयो भने उसले मुख बिगार्छ के अरे मिठो पार्छ गुलियो मान्छ उसले त्यसलाई त्यो तितोलाई तँ एउटा परीक्षा प्रमाण र अर्को प्रमाण के हुनसक्छ भनेदेखि यसलाई मिठो चिज खुवाइयोस् मुख बिगार्न थाल्छ यसले त्यस्तो देख्यो त्यो लक्षणमा नै सम्झिन पर्यो सर्फको विष्ट पहिला त्यो परीक्षा गर्छौँ भनेर त्यो गरेँ चिराइतोको टुक्रो खुवाइयो सानो शेसको अति कलबिख हुन्छ त्यो त्यस्तो खुवाउँदाखेरि उसले मुख एकदम मिठाएर अरू पायो हुन्थ्यो जस्तो गर त्यसपछि एउटा मिस्त्रीको सानो टुक्रो खुवाइयो मिस्त्री त त्यति गुल्लियो त्यो उसले मुख एकदम बिगारेर कल विख तितो खाए जस्तो गर् पक्क स्वर्पको विष्टेसलाई निश्चय भयो भनेर उनीहरूले विचार गरे र ती बैद्यजीले तिन पोडिया दबाई दिए एक पूडिया खुवाउँदा अलिकति घटो अर्को पुड़िया खुवाउँदा अझ घटो तेस्रो पूडिया खुवाएपछि त चट्टै हो संसारको मिस चढेकालाई पनि तिनटै पूडियाको आवश्यकता छ एउटा निष्काम कर्मयोगको पूर्या खुवाइदिनु अर्को ज्ञानयोगगको पूडिया खुवाइदिनु अर्को भक्तियोगको पूर्या खुवाइदिएपछि त चट्टै भइहाल्छ त ती पुया फेला परेका थिएनन् आज हामीलाई ऊ विषाक्त भइसकेको थियो संसारिकन कहीँ सत्सङ्गमा गएन महात्माहरूका कानमा कुरा पुगे अझामीलाई आएन अझामीलाई आएन सत्सङ्गमा हरेक गाउँभरिका व्यक्तिहरू आइराखेका छन् अझामीलाई आएन भन्ने कुरा पुगो महात्माहरूले विचार गर्नुभयो त त्यो आएन त बिचारो बुद्धि पुगेन आएन त्यस काम आफै जान्छौँ अनि भन्नुपर्ने भन्नुपर्ने सम्झाउनु पर्ने कुरा सम्झाएर आउँछ के हो त उसको बुद्धि पुगेन आएन हामी जान्छौँ नवनीत समान सन्त हृदय नव नित समाना आगमनिगम पुराण बगमनिगम सन्त हृदय नव नित समाना संतरी संत सन्त सन्त भगवानको सन्तजनहरूलाई यसरी बताइहाल्छ सन्तहरूको हृदय माखन जस्तै मखन जस्तै कमलो हुन्छ अरे र अझ फरक छ अरे मखन त नौनी त एकदम नगिचे केही तातो चिज आयो भने मात्रै पग्लिन्छ अरे तर संत महात्माहरूको हृदय चाहिँ कसैको परैबाट दुःख सुनेर पनि के गरौँ के मद्दत पुर्याउँ भनेर तड्पिन्छ अरे त्यति फरक छ संत सन्तजीहरू जानुभयो अझ हामीको आँगनमा एक्कासी पुग्नुभयो र कीर्तन गर्न थाल्नुभयो नारायण नारायण नारायण चेतन नारायण narayana narayana narayana namo narayana narayana namo narayana narayana narayana namo narayana narayana narayana namo narayana narayana namo narayana सचिदा आनन्द किर्तन भयो आँगनमा भित्रबाट आयौँ आज हामी नमस्कार गरौँ आँगनमा महात्माहरू आऊ आएको थियो त्यसपछि देख्ने बित्तिकै बाबु जीवनमा यो चिज नगर्नु यो चिज नगर्नु यो चिज नगर्नु गर्नुहुन्न जीवनमा हानि हुन्छ आफ्नै अदम गति हुन्छ दुर्गति हुन्छ त्यसो हुनाले यस्ता कुराबाट बच्नु भनेर नगर्नुपर्ने गर्न नहुने कुराहरू सब हुँदैन गर्न भनेर सम्झाउनु हो अजामिल जति सुकै बदमास भित्र भए पनि सन्त महात्माहरूको अगाडि कपट राख्दैन त्यो दर्शाउँदैन त उसले भनौँ महाराज हजुरहरूले जुन जुन कुराहरू नगर्ने भन्नुभयो नि ती कुरा नगरिकन म बाँच्नै सक्दिनँ त्यस्तो भइसकेको छु चाहे मलाई बिग्रिएको भन्नुहोस् सडेको पत्ती भएको भन्नुहोस् त्यस्तो भइसकेको छु हजुरहरूले जे जे नगर्नु भन्नुभयो त्यो नगरीमा बाँच्नै सक्दिनँ अरू केही छ भने भन्नुहोस् भनौँ महात्माहरूले भन्नुभयो तिम्रा कतिजना छोरा छन् अरे बाबु मेरो दसजना छोरा छन् महाराज अनि तिनीहरूमा सबैभन्दा प्यारो कुन चाहिँ छ त भन्दा के गर्नु सबैले त्यो सानो चाहिँ प्यारो हुन्छ भन्दा त मलाई पनि त्यही सानो चाहिँ प्यारो छ चा। कान्छो चाहिँ ल त्यसो त्यसको नाम हामी प्रभुको राखिदिन्छौँ है त मान्छौ राखिदिनुहोस् केही अर्थ छैन भन्नुहोस् हामीले त्यसपछि कान्छो चाहिँ छोरालाई नारायण भन्ने नाम राखिदिनु भयो महात्माहरूले र आजदेखि तिम्रो कान्छो छोराको नाम नारायण भयो है त भनेर भन्नुभयो हवस् भनेर उसले स्वीकार गर त्यति गरेर महात्माहरू उसै प्रभुको नाम कीर्तन गर्दै जानुभयो श्रीमन नारायण नारायण म श्रीम सत्यनारायण नारायण बद्री नारायण नारायण नारायण बद्री नुक्ति नारायण नारायण नारायण श्रीमण नारायान, नारायान, नारायान। नारायान, नारायान। नारायान, नारायान। अनन्द भगवान महात्मा जी जान जय जयकर दे नाम कीतन करते अब तजामिले छोरा नारायण बाबू यहाँ आओ नारायण बाबू यी तै जाओ बाबू ऊ तो चीज यहां ओ फला यसो भएन अनेक पटक दिनमा स्वयं पटक नारायण नारायण त छोराको बाहनाले जप्न थाल हाम्रो संस्कृतिले के भनेको छ भने नाम राख्दाखेरि कुनै न कुनै रूपमा भगवानसँग डाइरेक्टली इन्डाइरेक्टली सम्बन्ध द्युतीत गरोस् त्यस्तो नाम राख्नु हिजो आज एकदम नवीनताको नाममा बब्लु पब्लु बब्लु के के भन्छन् हजार पटक पप्पू पप्पू बब्लु बब्लु भने पनि के हुन्छ त्यो प्रभुको नाम भए पो दिन्छ हजार पटक टिंकू टिंकु, टिंकु, टिंकु <laughs> पति पावन भगवान नाम कोवन भगवान नाम को उसमें स्वयं पटक नारायण नारायण मट उचारण करो ऊ त दीन बंधु भगवान हरि ये तो मेरे नाम जपने पर प्रती भगवान यसको हर प्रकारले रक्षा गर्नुपर्छ भन्ने भावना जागो एक पटक अत्यन्त सिकिस्त बिमारी परो अजामिल अब त रहँदैन होला जस्तो भयो त्यतिकैमा उता यमराजका दूतहरू आए हातमा पास लिएर उसको आत्मालाई खिचेर यमपुरी लैजान अर्कातिरबाट भगवान्का पार्षदहरू भगवत रूप नै बनेका वैकुण्ठवासीहरू आउनु अजामिलको आत्मालाई बचाउन किनभने प्रभुको नाम जप्ने हो भनेर साङ्केत पारिहास्यम वा स्तोम जिस्केर हेलचेक्राइले कुनै बाहनाले कसै गरी पनि प्रभुको नाम उच्चारण भयो भने त्यसले आफ्नो काम गर्छ गर्छ पावन त दिन्छ दिन्छ भने तजामिलले त्यसरी छोराको बाहनाले गरेको नाम जपबाट पनि प्रभु यति प्रसन्न हुनुहुन्थ्यो र त्यो सिकिस्त बिमारी भएको बेलामा भगवान्ले पठाएका प्रभुका दूतहरू पार्षदहरू आउनुभयो र उहाँहरूले जमराजको दूतहरूलाई दिएकै चल्न दिनु भएन तिमीहरूको क्षेत्र होइन यो जाओ यो प्रभुका नामसँग सम्बन्धित कुरा हो हजामीले जति पाप गरेका थियो अरे भगवान्को नाम जपि जपिकन त्यसको निष्कृति गरिसकेका छ उसले तिमीहरूको केही चल्दैन छोड यहाँ तिम्रो क्षेत्रै होइन जाओ भनिदिनु भयो त्यसपछि यहाँ दूतहरू निरुत्तर भएर गए भगवान भगवानका पार्षदहरूले सुरक्षा दिनुभयो अझामेललाई ऊ मरेन त्यस बेला बौर्ययो जब बौरियो अनि त्यसपछि उसका हृदयमा पश्चात्तापका ज्वालाहरू सर्किँदा प्रभु हजुरले मलाई कत्रो कृपा गरेर मानव जीवन मात्र होइन ब्राह्मण कुलमा ऋषिकुलमा जन्म दिनुभयो मैले वेद पढेँ कति संस्कारका कुरा सुन्न पाएँ त्यस्तो सौभाग्य दिलाइदिनु तर अभाग्य मेरै दुर्भाग्य मैं अभागी थे मैं आपसंग में पड़े कुसंगी हरू। जीवन दूषित भैया अपवित्र जीवन भाग गुलर रहो दुर्गति बनाए हो आजसम मे करेंगे मऊं अब मेरे बाकी जीवन मोन दिन्न भगवान अब तो बाकी रहेगा क्षण क्षण फल फल हजर का, का चरण कमल को भक्ति में बिताऊ मलाई माफ होस् भनेर रोइ रोही प्रभुका चरण कमलमा उसले माफी मागो क्षमा मागो